खाद्य हिमाली नेपाली यात्रुलाई सीमा क्षेत्रमा ठग्ने टागा भारत जान लागको बैतडी प्रहरी उद्धार संविधान दिवसको अवसरमा प्रभाव फेरि खाद्य स्वच्छता रिपोर्टिङ सम्बन्धी तालिम सम्पन्न भोग्य वस्तुमा पचास प्रतिशत छुट गर्नुपर्ने माग गर्दै नेकपा माओवादीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन र सहयोग अभावका कारण कञ्चनपुरको बाल अञ्चल अनाथालय बन्द हुने अवस्थामा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मिएका हालचालाई इन्टरनेटमा रेडियो युनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म भूपेन्द्र विष्ट नेपाल खाद्य संस्थान धनगढ़ीले खाद्यान्न अभाव हुने हिमाली र पहाड़ी जिल्लामा खाद्यान्न ढुवानी शुरू गरेको छ संस्थानले खाद्यान्न अभाव हुने सुदूरपश्चिमको बाजुरा बाहेक अन्य जिल्लामा ढुवानी शुरू गरेको हो बाजुरामा वर्षातमा अवरूद्ध भएको सड़कको ट्रयाक नखोलिएकाले ढुवानी हुन नसकेको नेपाल खाद्य संस्थान धनगढ़ी शाखाका प्रमुख डिले राज लम्छालले जानकारी छ उहाँले दार्चुला तथा अछाममा ढुवानी भइसकेको भन्दै बजाङको लागि तयारी भइरहेको र बाजुरामा सड़कका कारण समस्या भएको बताउनु भएको गाड़ी शाखाले बाजुरा बझाङ अछाम बैतडी दार्जूला हुम्ला र मगु सदमकामका लागि कोटा निर्धारण गरेको थियो संस्थानका अनुसार बाजुराको कोल्टी र मार्तडी डिपोका लागि बाइस हजार क्विन्टल बजाङको चैनपुर र विसौना डिपोका लागि दुई हजार र अछामको मंगलसेन कमल तथा विनायक डिपोका लागि एक हजार चामल कोटा छुट्याएको छ यसै बैतडीको पुर्च्यौड़ी हाट डिपोका लागि एक हजार दार्चुलाको पारीबगार खण्डेश्वरी सुनसेरा डिपोका लागि चार हजार चामल कोटा निर्धारण गरिएको शाखा प्रमुख दिल्ली राज लम्सालले छ हुम्लाको श्रीनगर डिपोका लागि एक हजार हुम्ला सदरमुकाम सिमी डिपोका लागि छ सय क्विटल सदरमकाम सम्मका लागि एक हजार चामलको कोटा छुट्याएको छ ठाउँ अनुसार न्यूनतम चौतिसदेखि अधिकतम चौवालिस रूपियाँसम्म मूल्य निर्धारण गरेको प्रमुख दिल्ली राज लम्सालले बताउनु भएको छ चा? अनुदानको चामल महँगो भएको भन्दै स्थानीय वासिन्दाको गुनासोलाई मध्यनजर गर्दै आपूर्ति हुने कोटाको चामल खपत गराउन र नजिकै आएको को चाडपर्वमा राहत दिन बाजुराको कोल्टी बाहेकका डिपोमा चामलको मूल्य साविकको भन्दा घटाइएको छ नेपाली यात्रुलाई सीमा क्षेत्रमा ठग्ने टाँगाहरूमाथि सशस्त्र प्रहरीले निगरानी बढ़ाएको छ भारतको वनवासाबाट महिना आउने क्रममा यात्रुहरूबाट बढ़ी भाडा लिएर ठगी गरेको गुनासो बढ़ेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढ़ाएको हो आइतबार मात्रै भारतबाट नेपाल आउने क्रममा यात्रुहरूबाट बढ़ी भाडा असुलेको आरोपमा तीनवटा टाँगाहरूलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको सीमा सशस्त्र प्रहरी भन्सारको रूमगडा चौकीका डीएसपी नेत्र जानकारी दिनुभएको छ उहाँका अनुसार टाँगा चढेर सा यात्रुलाई चालकले बड़ी भाटा लिएको नलिएको विषयमा सोधपूछ गर्ने र बढ़ी भाटा लिएको पाइएमा नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागि नेपाल प्रहरीमा चिम्मा लगाउने काम भइरहेको बताएका छन् भारत जान लागेका दुई बालकसहित तीनजनाको प्रहरीले बैतडीको सीमानाका झूलाखाटबाट उद्धार गरेको छ उद्धार गरिनेमा बैतडीको डिलासैनी तीन धामी गाउँका गणेश भूलका पन्ध्र वर्षका छोरा किशोर भूल डिलासेनी तीन खड़का मणिराम भूलका पन्ध्र वर्षका छोरा वीरेन्द्र भूल र डिलासैनी तीन मस्टा खण्डका कालुराम सार्कीका सत्र वर्षीय छोरा प्रेम सार्की रहेको जिल्ला प्रहरी कार्य बैतडीका प्रहरी नायब परीक्षक बालन सिंह राणाले जानकारी दिनुभएको छ उनीहरूलाई प्रहरीले बैतडीको सिमानाका झुलाघाटबाट झोलाघाटमा रहेको परहरीले शंका लागेर सोधपूछ गर्दा घरपरिवारलाई थाहै नदी भारत जान लागेको खुलेपछि उद्धार गरेको हो उद्धार गरेका तीनैजनालाई स्थानीय कपाल सेनामावि पुजारी गाउँमा कक्षा नौमा अध्ययनरत रहेका थिए उद्धार गरेका तीनैजनाका घरपरिवारलाई खबर गरिसकेको र घरपरिवार आएपछि घरपरिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय बैतड़ले जनाएको छ दुरा सहित देशभर संविधान दिवस मनाइएको छ नेपालको संविधान दुई हजार बहत्तर घोषणा भएको दिनको अवसर पारेर दिवस मनाइएको हो दिवसको अवसरमा इजो विहान आठ बजे डडेन्धुराको बाघ बजार बस पार्कबाट शुरू गरेको प्रभात फेरि जिल्ला विकास समितिको प्रांगणमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो प्रभात फेरीमा, जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि विभिन्न सरकारी कार्यालयका प्रमुख नेपाल प्रहरी विभिन्न विद्यालयका विद्यार्थीहरूका साथै संचारकर्मीको समेत सहभागिता रहेको थियो कार्यक्रममा नेपाल बार एसोसिएशनका अध्यक्ष विष्णु भट्टले नेपालको संविधानमा भएका मुख्य व्यवस्था तथा संविधानका विशेषताका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो जनताको लामो समयदेखिको संविधान मार्फत संविधान निर्माण गर्ने सपना नेपालको संविधान दुई हजार पूरा गरेकाले यसको पुनः कार्यान्वयन अहिलेको आवश्यकता भएको कार्यपत्रमा उल्लेख गरेको छ कार्यक्रममा बोल्दै अधिकांश राजनैतिक दलका नेताहरूले नेपालको संविधान दुई हजार कार्यान्वयनमा केही ढिलाइ र सबैले आफ्नो पक्ष संविधान कार्यान्वयन पहल कर जोड़ दान कार्यान्वयन का सबले पर्ने भल का नेता सब समर्थन में संविधान घोषणा भाई कार्यान्वयन का एकबद्ध भार् पर्ने वता व्यक्ति संविधान का सुंदर पक्षाप्त पा काग संविधान को विरोध करेतर्फ सबले सजग हन आग्रह समेत कर कर्मचारी र रा राजनैतिक बीच भएको डोरी तान खेलको समेत सम्पन्न भएको छ उक्त डोरीतान प्रतियोगितामा कर्मचारीको टीम विजय भएको जनाएको छ यसै बैतडीमा दिवसकै अवसरमा सरसफाईमा ध्यान दिउ नगर बस्तीलाई सफा र सुन्दर राखौँ भन्ने नारासहित विहान प्रभात फेरिसँगै बजार सरसफाई गरिएको हो बैतड़ीको सदनमुकाम गोठाला पानी साईलेका गाड़ीमा सरसफाई गरिएको हो प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीको नेतृत्वमा गएको टोलीले बजार सरसफाई गरेको हो यसैगरी कैलालीमा पनि जिल्ला विकास समिति कार्यालयको संयौ जतामा संविधान दिवसको अवसरमा विविध कार्यक्रम भएको छ जीविसको संय धनगढ़ीको चौराहाट जिल्ला विकास समिति कार्यालयसम्म प्रभाव फेरि गरे समारोहमा समा परिणत भएको थियो स्थानीय विकास अधिकारी के केशव प्रसाद विमलीको अध्यक्षतामा भएको समारोह कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल कैलाली प्रहरी प्रमुख राजेन्द्र विष्ट नेपाल बारका जिल्ला अध्यक्ष प्रेम लगायत राजनैतिक दलका प्रतिनिधि सरकारी गैर संघ संस्थाका प्रतिनिधि नागरिक समाज पत्रकार लगायतको उपस्थिति रहेको थियो क्षेत्रीय खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यले पत्रकारहरूलाई खाद्य स्वच्छता रिपोर्टिङ तालिम दिएको छ डलधुरा जिल्लाका सत्रजना क्रियाशील पत्रकारहरूलाई दिइएको उक्त तालिमले खाद्य ऐनका साथ, साथ खाद्य सुरक्षा खाद्य वस्तु दूषित वस्तु लगायत विषयमा प्राविधिक विषयहरूमाथि सिकाई भएको समापन कार्यक्रमका अध्यक्ष क्षेत्रीय खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय धनगढ़ी कैलालीका का प्रमुख उपेन्द्र बताउनु राले बता कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले तालिमबाट सिकेका विषयवस्तुलाई आफ्नो संचार माध्यममा लागू गरी सबैलाई जानकारी दि सचेत गराउन आग्रह समेत गर्नुभएको छ क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढ़ी कैलालीका का प्रमुख उपेन्द्र रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डडेलधुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंह प्रमुख अतिथि र नेपाल पत्रकार महासिंह टडेलधुरा शाखाका सभापति छत्र अतिथि रहनु भएको थियो तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई म एक हजार इन्टरनेटमा रेडियो युनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ उपभोग्य वस्तुमा पचास प्रतिशत छूट गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर प्रधानमन्त्री कार्यालयलाई ज्ञापन बुझाएको छ चाडपर्व नजिकिरहेका बेला व्यापारीहरूले मनपरी रूपमा उपभोग्य वस्तुहरूको मूल्यमा कालो गरिरहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी माओवादीले प्रमुख जिल्ला अधिकारी मनमोहन प्रसाद खनाल मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो व्यापारीहरूले मनपरे रूपमा उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको भन्दै माओवादी जिल्ला सचिव अग्नि धामीले सरकारले उपभोग्य वस्तुमा सर्व पचास प्रतिशत छूट होने वताओवादी बताउनु ज्ञापन पत्र में भारतीय एसएसपी ले कंचनपुर में करने गर्ने सुकुम्वासी को उचित व्यवस्थापन किसान को धान गह को, को मूल्य निर्धारण लगात का विषय में ध्यानकर्षण करादी अपना माग पूरा नगर संघर्ष में चेतावनी समेत द कैलालीको मुसरियामा रहेको खपतड़ बहुमुखी क्याम्पसमा कृषि क्याम्पस स्थापनाका लागि सहयोगार्थ लगाएको सप्ताह ज्ञान महायाज्ञबाट उठेको रकमलाई क्याम्पसले आफ्नोमा आतहतमा लिन पहलै नगरेको र आफूलाई नभनेको महाया संयोजक रामबहादुर कलेलले बताउनु भएको छ क्याम्पसका सम्बन्धित व्यक्तिले माग तत्काल रकम हस्तान्तरण गर्ने संयोजक कलेलले बताउनु भएको हो असल दुई गतेको गाविसको बैठकमा आफू आएको र आफ्नो भनाईलाई लिखित रूपमा गाविसको गाविस सचिवलाई सम्बोधन गरी बुझाएको रामबहादुर कलेलले बताउनु भएको छ क्याम्पसको रकम एकाले क्याम्पसलाई हस्तान्तरण गर्न आफू तयार रहेकाले कसैले पनि यसतर्फ ध्यान नदिएको उहाँले आरोप लगाएका छन् क्याम्पसले आफ्नो खातामा रकम लिन पहलई नगरेकाले आफूले क्याम्पससँग रकम नमागेको बताउनु भएको छ क्याम्पसको खातामा रकम नगएपछि मसुरिया गाविसमा सोधपूछका लागि निवेदन परेको थियो गाविसमा बोलाएको सरकारवालाको बैठक संयोजक नआएपछि आइतबार स्थगित गरिएको थियो बैतडीको हटैरा चारका धौला चन्द्रले स्वास्थ्य चौकीलाई जग्गादान गरेका छन् उहाँले स्वास्थ्य चौकी भवन निर्माणका लागि पाँचरो पनि जग्गादान गर्नुभएको हटैरा स्वास्थ्य चौकीका इन्चार्ज जगदीश भट्टले जानकारी दिनुभएको छ चन्दले स्वास्थ्यको नाममा जमीन नाम सारी गरिसकेको छ जग्गादान गरेसँगै स्वास्थ्य चौकीको भवन निर्माणका लागि सहज हुनका साथै उक्त ठाउँमा स्वास्थ्य चौकी भवन निर्माण भएपछि स्थानीय बासिन्दाहरूले सहज रूपमा स्वास्थ्य सेवा पाउने स्वास्थ्य चौकी इन्चार्ज भट्टले बताएका छन् अनाथ टोरालाई आश्रय दिँदै आएको कञ्चनपुरको भीमदत्तनगर स्थित महाकाली बाल अञ्चल अनाथालय आफै अनाथ अवस्थामा पुगेको छ विभिन्नदाताहरूको सहयोग र स्थानीय निकायको अनुदान रकममा अनाथालय बाल बालिकाको भरोसा बन्दै आएको बाल अनाथालय केही समय आफै भरोसा बन्न पुगेपछि व्यवस्थापनमा जटिलता थपिएको छ हाल सत्ताइसजना अनाथ बाल बालिकाले आश्रय लिँदै आएको उक्त अनाथालय लय आठ लाख रुपियाँ ऋणमा डुबेको छ मासिक एक लाख भन्दा बढ़ी अनाथालयको व्यवस्थापन खर्च आवश्यक पर्ने बाल अनाथालयका कार्यालय प्रमुख शंकर बहादुर चन्द्रले बताउनु भएको छ उहाँका अनुसार सरकारी अनुदान पनि कटौती हुँदै गएपछि जटिलता थपिएका छन् अनाथालयमा कार्यरत चारजना कर्मचारीले विगत सात महिनादेखि तलब पनि पाएका छैनन् गत वर्ष जिल्ला विकास समितिबाट दुई लाख छयालिस हजार वृन्द नगरपालिका कार्यालयबाट एक लाख कञ्चनपुर निर्माण व्यवसाय संघबाट तीस हजार र सवारी चालक अनुमति दरखास्त फारम विक्रीबाट एक लाख छब्बीस हजार अनाथालयमा आएको चन्दले बताउनु भएको छ अघिल्लो आर्थिक वर्षसम्म महिला तथा बाल बालिका मन्त्रालयबाट वार्षिक दुई लाख पचास हजार अनुदान आउने गरेको भए पनि गत वर्षदेखि सो रकम कटौती भएको अनाथालय व्यवस्थापन समितिले जनाएको छ नेकपा हिमालय अतरिया नगर कमिटिको अध्यक्षमा आनन्द प्रसाद भट्ट विजय हुनुभएको छ एकतेबाट जारी रहेको हिमालय अतया नगर कमिटिको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि अध्यक्ष उपाध्यक्ष सहसचिव र सदस्य पदका लागि चुनाव गरेको थियो नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा आनन्द प्रसाद भट्ट र युवराज रिमालबीच भएको प्रतिस्पर्धामा आनन्द प्रसाद भट्टले एक र उहाँका प्रतिनिधि युवराज रिमालले एक मत प्राप्त गर्न भएको थियो करिब छ मतको सानो अन्तरलाई भट्ट अध्यक्षमा विजयी हुनुभएको हो यसै गरी उपाध्यक्षमा भट्ट प्यानलका आफ्ना प्रतिदवन्दी प्यानल हलुवा चौधरीलाई तीन मतले पछि पार्दै रिमाल प्यानलका यज्ञ बोकटी विजयी हुनुभएको छ विजयी हुनुभएका वोकटीले एक सय मत र उहाँका प्रतिद्वन्दी चौधरीले एक मत प्राप्त गर्नुभएको थियो यसै गरी रिमाल प्यानलबाट रामती राणाले आफ्ना प्रतिद्वन्दी रामदत्त टेहलाई छत्तीस मतले पछ्याउँदै विजयी हुनुभएको छ अब सड़क तथ सवारीस संबंधित सुदूरपश्चिम ट्राफिक अपडेट पछल्ला चौबीस घण्टा में सड़क तथा सवारीस संबंधित क्ईना तथा दुर्घटना नई क्षेत्रीय ट्राफिक प्री कार्यालय अतरिया जनाये छ अब आज दिनभरको मौसमी पूर्वानुमान आज देशभर मौसम बदली हुनेछ साथै मुलुकको मध्य र यता पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको र पूर्वी क्षेत्रमा पनि मध्यम खाली वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ खाते संस्थान धनगढ़ले खाद्यान्न अभाव हुने हिमाली र पहाड़ी जिल्लामा खाद्यान्न ढुवाने सुरु नेपाली यात्रुलाई सीमा क्षेत्रमा ठग्ने टाँगाहरूमाथि उद्धार संविधान दिवसको अवसरमा डडेल स्वच्छता रिपोर्टिङ सम्बन्धी तालिम सम्पन्न वस्तुमा पचास प्रतिशत गर्नुपर्ने माग गर्दै नेकपा माओवादीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन कारण बाल अंचल अनाथालय बंद होने अवस्थी समाचार श्रवण कर प्रविधि सहयोगी आशीषी बिहानी